जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गर्न गइरहेका छौ साहित्यकार सानू शर्मा वर्तमान नेपाली साहित्यमा एउटा परिचित अनि फरक अस्तित्व भएको नाम हो दस एघार वर्षदेखि नै विभिन्न लेखनहरू मार्फत नजान्दा नजान्दै साहित्य यात्रा शुरू गरेकी सानु शर्माका चारवटा कृतिहरू प्रकाशन भइसकेका छन् अर्धविराम जितको परिभाषा अर्थ अनि भर्खरै मात्र बजारमा विप्लवी उपन्यास आएको छ साहित्यकार सानु शर्माको उपन्यास अर्थ उनको तेस्रो कृति हो आफूले लेखेको लेखले नै अथवा आफ्नो रचनाले नै आफ्नो बारेमा परिचय दियोस् भन्ने लेखिका अथवा साहित्यकार आफू बोलेर भन्दा पनि लेखेर पहिचान बनाउन चाहन्छु भन्ने कुरा जानकारी गराउनुहुन्छ लेखाई आफ्नो शोख र व्यक्तिगत चाहना र आत्मसन्तुष्टि भएको पनि बताउनुहुन्छ साहित्यकार सानु शर्मा आजको श्रृङ्खलाबाट हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गर्न गइरहेका छौ अब सुन्नुहोस् साहित्यकार सानु शर्माको उपन्यास अर्थको बाचन पृष्ठ एकबाट जिया तिमी जिया होइनौ आफ्नो पछाडि एउटा पुरुष स्वर सुनेर मैले फर्केर हेरेँ मलाई आफ्नै आँखामाथि विश्वास लागेन मैले अविश्वासपूर्ण स्वरमा भने सिडियो अङ्कल तपाईँ यहाँ उहाँले मुस्कुराउँदै भन्नुभयो अब सिडियो कहाँ रहेर तर तिमीले याद राख्यौ धन्यवाद म तपाईँलाई कसरी बिर्सन सक्छु र अङ्कल फेरि तपाईँले नै त नबिर्सन तागेता गर्नु भएको थियो हो नि होइन मैले हाँस्दै भने तर थाहा छैन किन उहाँ मसँगै हाँस्न सक्नु भएन बरु प्रसङ्ग फिर्दै भन्नुभयो यहाँ कसरी आइपुग्यो कामले कि मले आस्ते भने कहाँ अंकल, काठमाडौँबाट साथीको विवाहका लागि आएँ अनि यति यहाँ उसैका लागि मेहेन्दी किन्दैछु मैले हातको मेहेन्दीको प्याकेट उहाँलाई देखाएँ को साथी उहाँले उत्सुक हुँदै सोध्नुभयो आशी आशी पाण्डे विष्णु पाण्डेकी छोरी आहो उहाँले अगाडि केही भन्नु भएन तर किनकिन मलाई उहाँ एकदमै असहज हुनुभएको जे लाग्यो अङ्कल मैले सोचमग्न देखिनुभएका अङ्कललाई झस्काएँ हँ के भयो अनि तपाईँ कहाँबाट यहाँ नि मेरो त घरै यहीँ हो नि जित्र म यहीँ बिजनेस गर्छु अनि जयन मैले उत्सुक हुँदैछ जयन जयन जयन्त कहाँ मलाई यस्तो लाग्यो मानव उहाँ हिचकिचाउनु भयो एकै क्षण तर फेरि बिस्तारै भन्नुभयो ऊ त डाक्टर पो भएको छ त दा। डाक्टर आश्चर्यले मेरो मुख खुलेको खुलै भयो जिया सबै कुरा यहीँ उभिएर सोध्छु अङ्कल अहिले त मलाई हतार छ तर एकैछिन ऊ कफी सपमा बसेर एक एक कप कफी पिउ नहुँदैन अङ्कलले आग्रह गर्नुभयो मलाई हतार छ अङ्कल तर यत्रो दिनपछि भेटिएको तपाईँसँग अलग भइहाल्न मन पनि छैन मैले घडी हेरेँ अनि निर्णयपूर्ण स्वरमा भने हिँड्नुहोस् कफी नै प्याऊ मैले बिना हिचकिचावट उहाँको हात थामेँ मैले थामेको उहाँको हात खै किन हो बिस्तारै थरथर तर उहाँ केही पनि बोल्नु कफी सपमा बसेर कफी अर्डर गरेपछि उहाँले बिस्तारै सोध्नुभयो तिमीलाई थाहा छ तिमीले साथीको विवाह कसँग हुँदैछ थाहा छ अङ्कल मैले जवाफ दिएँ अनि गजबको कुरो त के भन्नु न आशीको विवाह जोसँग हुँदैछ नि उसको नाम पनि जयन नै हो अचानक मेरो बोली लखडा आयो डा डाक्टर जैन मैले कातर भावले अङ्कललाई हेरेँ अङ्कलले मलाई नियालेर निहालेर हेर्नुभयो अनि टाउको झुकाउनु भयो धर अंकल तपाईँकी छोरी कहाँ छन् जैन कि बहिनी त थिइन् त मैले मानव आफैलाई शान्त हुन दिन खोजे रानी खर्कबाट वर्ष जैन पन्ध्र वर्षको भएपछि कुनै चमत्कारको रूपमा जन्मिएकी थियो अङ्कलले सानो स्वरमा भन्नुभयो त्यसपछि म केही बोल्नै सकिनँ कफी हाम्रो अगाडि सेलाइरह्यो आखिर मैले नै वातावरणलाई सहज बनाउने कोसिस गर्दै भने बताइ छ अङ्कल उहाँले मलाई पुलुक्क हेर्नु भयो मात्र केही भन्नुभएन कमन अंकल मैले फेरि हाँस्न खोज्दै भने बच्चा बेलाको मजाक सम्झेर पनि कहीँ कसैले मन खल्लो पार्छ र झिया साँच्चै नै त्यो मजाक मात्रै थियो त सायद म बर्बर यदि त्यो मजाक नभएको भाय भए आज जैनको विवाह आशीसँग हुँदैन थियो होला तर जान दिनुहोस् अङ्कल मैले उठ्दै भने मलाई ढिलो भयो अङ्कल म जान्छु अब तर साँच्चै भनौँ आज तपाईँलाई देखेर जति खुसी भएँ म त्यति खुसी त तपाईँसँग कुरा गरेर हुन सकिनँ त्यसका लागि मलाई माफ गर्नुहोला म मा अघि बढेँ अङ्कल केही बोल्नु भएन ढोकामा पुगेर मैले फर्केर हेरेँ उहाँ अझै टाउको झुकाएर बसिरहनु भयो मेरो मनमा अनौठो स्नेह जाग्यो उहाँप्रति म फर्केर फेरि उहाँको अगाडिको कुर्सीमा बसेँ उहाँले टाउको उठाउनु भएन अङ्कल मैले बिस्तारै भने यसमा नराम्रो मान्नुपर्ने कुरै छैन यत्रो वर्षपछि पनि तपाईँले मलाई चिन्नुभयो याद राख्नुभयो कि यो कुनै सानो कुरो हो र फेरि पनि हामी खुशी हुन सकेनौं यो गलत हो बितेका एघार बाह्र वर्षमा कहीँ कसैलाई देखेर यस्तो लागेन कि यो जिया हुन सक्छ तर आज आज ऐनामा तिमीलाई देखेकै भरमा मनले भनिदियो यो उच्च ललाट यो अनौठो चमक भएको चमकिलो आँखा यो छुट्टै व्यक्तित्व यो जिया जियाबाहेक अरूकै हुन सक्दैन अंकल, मेरो आखा पिरो भएर आयो मैले टाउको झुकाएँ जिया गरेँ डेद अङ्कल प्लिज त्यसै भावनामा नबग्नुहोस् मलाई तपाईँको घर जान केही छैन तर आज होइन जिन्दगी अझै थुप्रै बाँकी छ अर्कोपल्ट कहीँ कुनै दिन यसरी नै भेट भयो भने म अवश्य तपाईँसँग जानेछु तर आजलाई यति नै गरिदिनुहोस् जैनलाई मसँग यसरी भेट भएको कुरा नभनिदिनुहोस् अंकल, त्यो एउटा बच्चा बेलाको मजाक नै सही तर पनि आज जैनको बिहे हुन लागेको सुनेर अलिकति खल्लो त मलाई लाग्यो नै त्यस्तै म यहीँ भएको सुनेर उसलाई पनि खल्लो लाग्न सक्छ अनि म चाहन्न कि दाम्पत्य जीवनको सुरुवात उसले खल्लो मनले गरोस् जिया एउटा कुरा चाहिँ पक्का हो अङ्कल कि जैनले जीवनसाथी असल भेटेको छ आशी असल पत्नी मात्र होइन असल बुहारी पनि भन्ने चाहिँ मैले घडी हेरेँ अब त साह्रै ढिला भयो अब चाहिँ म जान्छु नमस्ते म उठेर अघि बढेँ जिया अङ्कलले बिस्तारै बोलाउनु भयो ढोकामा पुगे कि मैले फर्केर हेरेँ जिया मलाई माफ गर के को लागि अंकल, मैले सोधेँ त्यो मजाकको लागि जसलाई नबिर्सन तिमीलाई त ताकेता गरे अनि म खोदले बिर्सिदिएँ अङ्कलले टाउको चुकाउनु भयो मैले के भन्न सकिनँ म चुप्चाप बाहिर निस्किएँ घर पुगेर सबैभन्दा पहिले मैले आफ्ना लुगाहरू झुला ल यो त यहाँको क्षेत्र खोइ म्याहान अनि यो झोलामा के खोजिरहे कि आसुले भित्र बस्दै सोधे मैले फर्केर उसलाई हेरेँ मेरो अनुहारको भाव देखेर उसले सोधेँ के भयो मैले गएर उसको हात समातेर उसले अस्त व्यस्त पलङमा बसाएँ अनि उसको छेउमा बस्दै बिस्तारै भने आसी आई हेभ टु गो काठमाडौँ फोन गरेको थि तर त कहाँ जान सक्सिस र भोलिको बिहे छोडेर प्लिज डन्टु दिस टोमी आशी त मलाई गिल्टी फिल नगरा प्लिज केही नभए त बरुमा आउँदै आउँदैन थिएँ त्यहाँदेखि आएर बिना कारण अचानक यसरी जान पागल हुन म निकै बेरो केही बोलिनँ आमाको कारणले आखिर उसले सोधी मैले मनमा भने ईश्वर मेरो आमालाई आफ्नो निगाहमा राख तर प्रत्यक्षमा स्वीकृति स्वरूप टाउको हल्लाइदिएँ ऊ साँच्चै उदास भई तब त जानैपर्छ उसले निराश हुँदै भनी तँ जति नजिकको साथी मेरो अर्को कोही छैन अनि त नै आसी प्लीज, मैले उसको दुबे हात समातेर कुमल छोडमा भने त मेरो कारणले उदास नहो तँ आफ्नो भन्छस् मनि तेरो त नजिक न टाढा त नै एउटा साथी होस् जसले मलाई त्यस बेलामा साथ दिएकी थिइस् जब अरू मलाई आफ्नो छेउमा बस्न दिन समेत राजी थिएनन् आशी मैले बुझे जति साथी र साथीको महत्व त कसैले बुझेको छैन होला संसारमा अब त नै भन् यसरी अचानक तेरो बिहे छोडेर जाँदा के मलाई राम्रो लाग्ला तर जरुरी छ तेरो तेरो मेरो खुसीमा अरू कोही उदास होस् म यो चाहन्न मतलब मतलब यो मैले मेहेन्दीको प्याकेट उसको हातमा राखिदिथे भने यो केवल मेहेन्दी मात्र होइन आशी यसमा मेरो मायाको रङ पनि मिसिएको छ र अरू पनि थुप्रै चिज मिसिएको छ यसमा जसको मूल्य अहिले खुद मलाई पनि थाहा छैन तर यो चाहिँ सत्य हो कि जे पनि मिसिएको छ पूर्ण इमान्दारी र आफ्नो पनसँग मिसिएको छ म हुँ अथवा नहुँ भोलि यसको रङ हेर्नलाई तर म प्रार्थना यहीँ गर्नेछु कि यो मेहेन्दीको रंग कहिले नमेटियोस् तेरो जिन्दगीबाट जिया उसले बोलाइ भावनामा बगिरहेकी मैले उतिर हेरे कहीँ कुनै गडबड त छैन उसले निहालेर मलाई हेर्दै सोधी मतलब म हट बढाएँ ऊ एकपटक मलाई नै हेरिरहे केही बोलिन पागल बेसकी क्या हो मैले आफ्नो अनुहारको भाव लुकाउनलाई उसले अंगालो हाले अनि भने मेरो आँखामा आँसु उम्रँदैन किनकि यसको सम्पूर्ण समुन्द्र मैले पहिल्यै रितइदिएको छु तर यसको मतलब यो त होइन कि मभित्र कुनै भावना नै छैन आए एम सरी तर त कसरी जान्छुस् यहाँबाट प्लेनको टिकट पनि अहिलेको अहिले मिल्छ र एक्चुअली मैले टिकट नै लिएर आइसकेँ त्यसैले त ढिला भयो कति बजे छ फ्लाइट उसले सोदी चार बजे पत्रकारिताको पेसामै भए पनि सधैँ झुट बोल्नबाट बस्न चाहने म अहिले यो सानो झुट बोल्दा नै केही हिचकिचाएँ चार त बज्नै लाग्यो नि म हिडी पनि हाल्छु आसी म कसैलाई एयरपोर्टसम्म छोड्न जान नै आशी मैले हट बढाउँदै भने यहाँ त्यसै त कति काम छ झन् यस्तोमा म गइहाल्छु नि त चिन्ता नगर मैले झोला उठाउँदै भने तर जिया त केमा जान्छुस् यहाँ त आशी आसी, मैले भने त तँ चिन्ता नगर म म्यानेज गर्छु त पनि अब मेहन्दी लगाउन सुटसार गर नत्र ढिलो हुन्छ डोन्ट वरी अबाउटी पक्का पक्का मैले पुनः उसलाई अंगालेर, भावपूर्ण स्वरमा भने तेरो दाम्पत्य जीवन यति सुखद सफल होस् कि मलाई ईर्ष्या लागोस् आशी म ईश्वरसँग यही प्रार्थना गर्छु कि तेरो जिन्दगीमा कहिले कसैसँग सहयोगको अपेक्षा राख्न नपरोस् तर कही कुनै मोडमा यदि यस्तो भइहाल्यो भने आशा गर्छु कि तैँले सबैभन्दा पहिले जियालाई नै याद गर्ने मलाई खुसी लाग्नेछ तेरा अप्ठ्यारा रूमा तेरो साथमा उभिएर आखिरमा रुवाएरै छोडिस जा खराब मान्छे उसले मलाई आफूबाट अलग्याएर आँसु पुस्थे भने म केही बोल्न सक्दिनँ त्यसपछि केवल आशीको मम्मीसँग बिदा मागेर म मा त्यहाँबाट निस्के आशीसँग जे भने पनि प्लेनको टिकट मैले लिएको थिइन र त्यो पाउने सम्भावना पनि अब बाँकी थिएन त्यसैले म सिधै बस पार्कतिर र त्यो आशीको घरबाट खासै टाढा पनि थिएन मैले दुवै सिटको टिकट लिएँ झोलालाई सिटमै राखेर म बस हिँड्ने प्रतीक्षा गरिरहे दिमागमा थुप्रै कुराहरू आइरहे मैले आँखा बन्द गरेर सिटको ठाउँटेगाए मेरो अतीतमा टाडा कही एउटा नौ वर्षको फुच्चेले भयभरको शक्ति समेटेर मेरो नाम लिएर चिच्यायो मले हडबाट आएर आँखा खुले त्यो पहिलो पटक थियो जब मेरो अतीतले मलाई यसरी पोलाएको थियो नत्र त मेरो वर्तमान नै यति कोलाहालपूर्ण थियो कि अरू कुनै आवाज मैले सुन्दै सुन्थेन तर आज त्यो आवाज यो कोलाहाल भन्दा पनि चर्को थियो सायद त्यसैले त यो मेरो कानसम्म मात्र होइन अन्तरात्मासम्म पुग्यो पुग्न सक्यो आजभन्दा लगभग 25 छब्बीस वर्ष अघि मेरो बाआमाको छोरा पाउने तीव्र इच्छामाथि तुषारापात पर्दै यो दुनियाँमा आएथे म यसरी उहाँहरूको इच्छा र आशाविरूद्ध उहाँहरूको घरमा जन्मिएकी मैले उहाँहरूलाई कुनै खुसी दिन सकिनँ पहिलो सन्तान चाहे जे होस् मानिस खुसी नभए पनि कोशीसम्म गर्दछन् खुसी हुने तर मेरो बाआमाले त्यो कोशिससम्म पनि गर्न सक्नु भएन त्यसो त मेरी आमा पढे नभए पनि बा अलिअलि पढे हुनुहुन्थ्यो सुदूरपश्चिमको एउटा दुर्गम गाउँमा जन्मनु भएको उहाँ गाउँकै स्कुलमा पाँच कक्षासम्म पढ्दा पढ्दै पर गाउँ छोडेर पोखरा आउनुभएको थियो र त्यही एकजना जिल्ला हुलाकको हाकिमको घरमा काम गर्दै पढेर एसएलसी पास गर्नुभएको थियो तृतीय श्रेणीमा एसएलसी पास हुनुभएको उहाँलाई उहाँको स हाकिमले हुलाकमै जागिर लगाइदिएका थिए उहाँ हुलाकमा खरदार हुनुहुन्थ्यो र यो खरदार हुनुलाई उहाँ एकदमै ठुलो उपलब्धि मान्नुहुन्थ्यो उहाँ प्राय आमासँग भन्नुहुन्थ्यो सावित्री मलाई त हेरविचार गर्ने कोही थिएनन् आफ्नै मेहनतले म खरदारसम्म हुन सके तर मेरो छोरालाई केही नभए पनि सुब्बा त बनाएरै छोड्छु तर म जन्मनाले उहाँको त्यो सपनालाई धमल्याइ दियो त्यसैले नै सायद उहाँले मलाई माया गर्न सक्नु भएन बाका थुप्रै सपनाहरू थिए छोराको लागि जसमध्ये कुनै एउटा पनि उहाँले म माथि खर्च गर्न चाहनुभयो यहाँसम्म कि उहाँले मलाई एउटा अर्थपूर्ण नामसम्म दिन सक्नु भएन म केवल नानी सुनेरै पन्ध्र महिनाकी भए म भन्दा पन्ध्र महिनापछि जन्मिएको उहाँहरूको अर्को सन्तान पनि छोरी नै थिए तर ऊ जन्मनुलाई पनि बाआमाले मेरो नै दोष मान्दै भन्नुभयो अलक्षिणी राण लक्षिणीकी भए त भाइ म मेरी बहिनी माइली सम्बोधन सुन्दै बाह्र महिनाकी भई यसपटक बाला विश्वास थिए कि उहाँको छोरो पाउने धोको अवश्य मेटिन्छ तर म ताक्छु मोडो वञ्च र घुणो घुँडो भने चाहिँ विदाताले वहाँलाई फेरि पनि छोरीकै मुख देखायो बा छोप र असन्तोषले मानव पागल नै हुनुभयो सन्तानलाई जन्माउँदाको पीड़ाले नुनुभयो कि मेरी आमा छोरीको मुख हेरेर बिलौना गरी गरी रुनुभयो बाले निराश हुँदै भन्नुभयो कृष्णकान्त पण्डितको नाम जोगाउने वंशवेल लेखेको छैन जस्तो सावित्री हाम्रो भाक्यमा आमाको वेदना त यति विकराल थियो कि उहाँको मुखबाट शब्द फुट्न सकेन उहाँ अश्रुपूरीत आँखाले भर्खर जन्मेकी छोरीलाई मात्र हेरिरहनुभयो जागिर खान शुरू गरेदेखि नै दुर्गम जिल्लाहरू चहारी रहनु भएको बालाई भोजपुर खासै विकट लाग्थेन आमा यस्तै हुनुहुन्थ्यो कि बाको कदमको डोपभन्दा बाहिर उहाँको लागि कुनै जमिन नै थिएन बाबुआमा दाजुभाइ दिदीबहिनी कोही नभएकी आफन्तको आश्रयमा पालिनु भएकी उहाँलाई बाले मायाभन्दा पनि धेरै दया लागेर नै बिहे गरेर ल्याउनु भएको थियो सायद आमाको आफ्नो कुनै इच्छा कुनै निर्णय हुन्थेन बाको खुसीमा उहाँको खुसी पनि अनि बाको दुःखमा उहाँको दुःख यस्तै लाग्थ्यो कि उहाँको आफ्नो कुनै अस्तित्व थिएन उहाँ बाको छायाभर हुनुहुन्थ्यो गाउँ गाउँमा जुल्ला जुल्लामा उहाँ बाको पछि पछि लागिरहनुभयो कहिल्यै कुनै गुनासो नगरेर जहाँ पुगे पनि जुनै ठाउँमा भए पनि बाको कार्यालयभन्दा बाहिर पनि थुप्रै काम हुन्थे जस्तै तमसुख लेखिदिने चिठी पढेर सुनाइदिने जुवाफ लेखिदिने आदि छोरालाई ले पढ़ाएर ठूलो मान्छे बनाउने ठूला ठूला सपना देख्ने बालाई छोरीहरूको शिक्षा दीक्षाप्रति खासै चासो थिएन म माइली र सानी बा आमाको छोराको पर्खाईमा लागेको अवरोध मात्र थियौं त्यसैले पनि होला सायद हामीले बाको काखो न्यानो कमै महसुस गर्न पायौं आमाको धेर ममता माइली र सानीकै पोल्टामा पर्यो केवल म नै यस्तै थिए जो न आमता को भागीदार थे न आक उ नजर मेरो मेरे कदम नशुभ थी जिससे कि भाई को पर्खाई में बसिक उख में अ दुईवटा बहनी को बोझ उपेक्षा सहद गाली खाद अभावसग परिचय करते अभाव नियति मन सीक्त हामी अलि ठूला भयौँ तर यो अलि ठूलो हुनुले मलाई अझै पिटाई अझै धेरै गालीको जिम्मेवार बनायो कारण मेरो स्वभावहरू विचित्र थिए उहाँहरूको विचारमा म अरू केटी जस्तो शान्त स्वभावको थिइन म उदण्ड थिएँ मेरो रुचि केटाहरूले खेल्ने खेलमा बढ़ी थियो मेरो संगत गाउँमा बदमाशी गरेर हिँड्ने आफूभन्दा ठूला केटाहरूसँग थियो म कसैसँग डाउँथिन बाले भन्नुहुन्थ्यो वंश जोगाउने छोरा त थाहा छैन जन्मन्छ कि जन्मन्न तर यो कुलङ्घारले मेरो नाम डुबाएर छोड्छे जस्तो छ अहिले यो उमेरमा यो छाँड्छ भोलि चा। ठूलो भएर के गर्ने होला हलो कोदालो फ्याँकेर आफ्नै मेहनतले किस्नेबाट कृष्णकान्त बन्न सफल भए थिए नाकमा गु लाइदिन्छे जस्तो छ तर बा म बा आमाका यी पिटाइ बिर्सिएर आफैमा मग्न थिएँ मलाई स्कूल जान मन पर्थ्यो गाउँमा झोला भिरेर स्कूल जाने सीमित केटाकेटीहरूको पछि पछि म पनि स्कूल पुग्थेँ स्कूल के थियो के केवल चारवटा खाँबो गाडेर टिनले घामपानी छेक्ने कोसिसमा उभ्याएको एउटा टहरो मात्र थियो अनि म त्यसैको पछाडि सबैभन्दा पछाडि गएर बस्थे अनि गुरूले जसलाई जे सोधे पनि उत्तर म नै पहिले दिइहाल्थे मसँग कुनै किताब कापी वा पेन्सिल केही हुन्थेन केवल गुरूले पढाएको सुनेकै भरमा मलाई सबै कण्ठ हुन्थ्यो मुखाग्र याद गर्ने कोसिस पनि गर्नु पर्थेन के गुरू के विद्यार्थी सबै हैरान भइसकेका थिए मलाई सम्झाएर तर मन न पछाडि बस्न छोड्दे न उत्तर दिन हार भएर गुरुले मेरो बाको अनुमति बिना नै मलाई त्यहाँ पढ्ने मात्र होइन किताबहरूको पनि व्यवस्था गरिदिनु भयो योगण मेर जीवन को सब भाव अमूल्य क्षण थी क्योंकि तेरी जबरजस्ती नई सही सात वर्ष को उमेर में सही स्कुल जाने भे थी तो दिन घर फर्क आए पी मैं बात पिटाई तो खाएं तरबेला उ पिटाई को पीड़ाभंदा आपू स्कूल जान पाने खुशी को आवेग तीव्र मेरे आंखा में आंसू आएन तो मुप्चाप पिटी रहें थाहा छैन ती किताबहरू सरल थिए या ममा विश्लक्षण प्रतिभा थियो वर्ष बित्ता नबित्तै एकदेखि पाँच कक्षासम्मका हरेक किताब मलाई कण्ठ थियो गुरू भन्नुहुन्थ्यो यस्तो तीखो दिमाग त को पनि हुँदैन ना नानी तिमी त विलक्षणकै छेउ खरदार बाजेलाई त गर्व लाग्नुपर्ने तिमी जस्तै छोरी पाएकोमा तर बाला गर्व त के खुसी पनि लाग्थेन मेरो प्रशंसा सुनेर स्कूलमा म सबैको प्रिय थिएँ प्रिय यसकारण पनि थिएँ म प्राय सबैजसोको गृह कार्य गरिदिन्थे पढ्न सिकाइदिन्थे बदलामा उनीहरू मलाई कपी पेन्सिल अनि खाँचा दिने गर्दथे अब गुरू भन्न थाल्नु भएको थियो नानी अब तिम्रो लागि अरू कुनै किताब छैन मसँग अब त ठूलै स्कूल गएर तिम्रो धेरै पढ्ने धोखो पूरा हुनेछ तर त्यहाँ कहाँ थियो ठूलो स्कूल अनि त्यो ठूलो स्कूलमा कहाँ होला यहाँ जस्तो सहेदय गुरू सायद मेरा भाभीले पहले देखी एटा निश्चय मार्ग छुट्टई सके थे जिसला कि मेरा ससना कदम लामो दूरी तय कर पे मेरो आठ वर्ष को समाप्ति संगआ डधुरा जिला सदर मुकाम संगी सुगम मानने रानी खर्क हामी एकपटक फेरि पोको पन्तुरो पारेर एउटा नयाँ भविष्य एउटा नयाँ शुरूआतको आशा बगेर रा, रानी खर्कतिर लाग्यौं रानी खर्क अरूको लागि केवल अलि विकसित गाउँ मात्र भए पनि हाम्रो लागि त त्यो एउटा सुन्दर शहर नै थियो किनकि यहाँ जति बाक्लो बस्ती सम्पन्न शिक्षित मानिसहरू हामीले पहिले कहिल्यै देखेका थिएनौ झन् त्यहाँबाट बीस मिनटमा पुगिने सदरमुकामको त कुरै छडौं त्यहाँ विदेशी प्रोजेक्टद्वारा सञ्चालित कार्यालय सरकारी कार्यालय पसलहरू हाई स्कूल भर्खर शुरू भएको एउटा कलेज प्रहरी कार्यालय हेल्थ पोस्ट जसलाई त्यहाँ अस्पताल नै भनिन्थ्यो रानी खर्कको नेपाल साई सेनाको ब्यारेज थियो त्यसपछि तीन चार घण्टा तल झरेपछि विषले बगर पुगिन्थ्यो त्यो समतल भूभागको अन्त्यमा विकराल गण्डकी बगिरहेथ्यो जसमा मानिस र घोड़ाहरू आवत जावत गर्न सक्ने विदेशी प्रोजेक्टको सहयोगमा बनेको पुल पार गरेर मानिसहरू भर्खर बन्दै गरेको कच्ची बाटोमा एकदमै सीमित चल्ने ट्र्याक्टर वा सामान रोडा रोडाढुङ्गा बोक्ने ट्रकद्वारा आफ्नो गन्तव्यसम्म पुग्नेछ सदरमुकामसम्म पुग्नलाई रानी खर्कको बीचबाट नै उकालो लाग्नु पर्थ्यो बाको कार्यालय पनि यो पटक पक्की सिमेन्टले बनेको घरमा नै थियो र अरू कार्यालयको तुलनामा ठूलो पनि अरू अरूको र खुशी जहाँ जेमा भए पनि मेरो खुशीको आधार थियो सदरमुकाममा भएको हाई स्कूल र रा, रानी र रा, सदरमुकामको बीचमा भएको दिलबहादुर अङ्कल र हेमा आन्टीको होटल जहाँ पकाएको कुखुराको मासु चिउरा साई नेपाली सेनाका जवानहरूको मात्र नभएर सदरमुकामका कार्यालयहरूमा काम गर्ने प्राय कर्मचारीहरूको लागि प्रिय थियो साँझमा त त्यहाँ निकै चहल हुन्थ्यो दिनभरी प्राय मानस आई नहीं रहे न किन्न, खान दिलबहादुर अंकल एकदम मेहनती थे उन्हीं प्राए महीना को अंत्य नजीक पर्ने भारत को सीमावर्ती शहर होटल चाहिए सामान जिस उन्थे उतक कि लिया दुबई मिलकर होटल चलाउंथे हेमा आंटी बोल त आउंथ्यो तरह उपाली लगभग हिंदी जस्ते ह उहाँहरूका दुई छोराहरू थिए जो सदरमुकामकै स्कूलमा पढ्थे हेमा आन्टी एकदमै सरल स्वभावकी हुनुहुन्थ्यो सायद त्यसैले नै होला मेरी आमासँग उहाँको छोटो समयमै प्रगाड मित्रता भयो मैले स्कूल जान शुरू गरेकी थिइन किनकि बाले मलाई भर्ना गरिदिनु भएको थिएन अनि भोजपुरको गाउँको स्कूलमा जस्तै जबरजस्ती स्कूलमा छिर्न मलाई आँट आएन बाकाले गएपछि आमा प्राय हेमा आन्टीकोमा गएर कामहरू सघाइदिनुहुन्थ्यो बदलामा हेमा आन्टी उहाँको सानोतिनो मदत गरिदिनुहुन्थ्यो जस्तै दिलबहादुर अङ्कल आफ्नो सामान लिन जाँदा हाम्रो पनि अलिअलि सामान उहीँ मोलमा ल्याइदिनुहुन्थ्यो यसरी सामान मगाउँदा अलिअलि भए पनि सस्तै पर्थ्यो र आमाबाको लागि यो एकदमै ठूलो कुरा थियो एक दिन म आमाको पछि लागेर त्यहाँ पुगेको बेला हेमा आन्टी अलि फुर्सदमा हुनुहुन्थ्यो सायद त्यसैले उहाँले मलाई तानेर आफ्नो छेउमा राख्दै सोध्नुभयो नाम के हो तिम्रो नानी मैले उत्साहपूर्वक भने छक्क पर्दै सोध्नुभयो यो पनि कुनै नाम हो यति चम्किला आँखावाली यति सुन्दर लड़ीको नाम कहीँ एस्तो हुन्छ र अरे नाम त त्यो हुनु हुनुपर्छ जसलाई लिन्दा दिलले महसुस गरोस् नाउले के फरक पर्छ आखिर छोरी नै त हो अरुको घर जाने जात नजिकै बस्नु भएको मेरो आमाले बिस्तारै भन्नुभयो अरे सावित्री के बात गर्छु तिमी लड्की त ईश्वरको त्यो वरदान हो जसले घरलाई मात्र उज्यालो बनाउँदैन बल्कि आमाको कोखलाई पनि उज्यालो बनाइदिन्छ लड्का त के ऊ त चार दिवारी मात्र हो घरको अनि चार दिवारीको महत्त्व जति नै भए पनि घर परिवारले नै बन्छ अनि परिवार लड्कीले नै बनाउँछ आफ्नो जिम्मेवारी बलिदान सम्झौता र प्यारले त्यसैले त सावित्री आमा बुवाको दुःख जति लड़की लोगले बुझ्छ महसुस गर्छ त्यति लड़का लोगले बुझ्दैन अब मेरो नै हेर दुईवटा लड्का छ तर उनीहरूको चेहरा खाना खाने बेला र सुत्ने बेलामा भन्दा अरू बेला मेरो छेउछाउमा नजर तर यसलाई हेर यति छोटी छ र पनि घरिघरि हर घड़ी तिम्रो मदत गर्ने कोसिस गरिरहन्छ सावित्री सच भनेको अदला बदली गर्न मिले त म यो लड़की राखेर तिमीलाई लड्का दिन्थे आमा केही बोल्एन यस्तो लाग्थ्यो मानव उहाँले हेमा आन्टीको कुनै बुझ्नु भएन तर मेरो आँखामा अपार आदर उम्लियो उहाँको विचार सुनेर कति कक्षामा पढ्छौ उहाँले फेरि सोध्नुभयो मैले पुलुकका आमातिर हेरेँ हेरेँ मात्र बोल्न सकिन उहाँले पालै पालो हाम्रो अनुहार हेर्नुभयो अनि भन्नुभयो सावित्री अब कहीँ तिमी यो त भन्नेवाला छैनौ कि लड़ी हो त्यसैले स्कूल राखेको छैन आन्टी मैले भोजपुर हुँदा पाँच कक्षासम्मको सबै किताब पढेको छु मैले बिस्तारै भने उम्र कति भयो तिम्रो आठ वर्ष पुरा भएर नौ वर्ष लाग्छ अबको असारमा यसपटक जवाफ आमाले दिनुभयो यति छोटो उम्रमा पाँच कक्षा पढेकी बच्चूलाई स्कूल नराखेर रा। मेरो लड्का एघार वर्षको भयो चार कक्षामा पढ्छ तर पनि म खुश छु तर तिमीहरू सावित्री जिन्दगीमा कहिले त्यो जग खालि छोड्न हुँदैन जसले भविष्यमा पछौता दिन सक्छ लड्कीलाई स्कूल भर्ना गर तिमीहरू गर्दैन भने म गराएर गरिदिन्छु पैसाको फिक्कर नगर यसलाई स्कूलमा राख्ने पैसा म दिन्छु आमाले मतिर हेर्नुभयो मेरो आँखामा उम्लिएको याचनालाई नकार्न नसकेर उहाँले बिस्तारै भन्नुभयो म यसको बासँग कुरा गर्छु म विश्वस्त त थिइनँ तर केही आश्वासन भने अवश्य भए साविती कहीँ स्कूलमा पनि बच्चीको नाम नानी नलेखाइदिनु ना नि आन्टीले भन्नुभयो के राख्नु त हामी त म भनौ आन्टीको आमालाई उछिन्दै सोध्नु भयो भइहाल्छ नि आमाको स्वीकृति पाएर आन्टी सोच मग्ने हुनुभयो अनि उत्साहपूर्ण स्वरमा सोध्नुभयो रिया रिया कस्तो छ तर फेरि हामी के बोल्नुभन्दा पहिले आफै भन्नुभयो होइन होइन यो कुछ सुनेको सुनेको जस्तो छ चा। म चाहन्छु यसलाई कुछ यस्तो नाम दिउ जु यसैलाई मात्र सुहाओस् जो कोही यसको आसपास होस् उसलाई यसको नाम याद रहनसुना कुछ, कुछ अच्छा कुछ अजीब तर कुछ अपनापन भएको जिया जिया कस्ता छ आमालाई त थाहा छैन कस्तो लाग्यो तर मलाई त्यो अनौठो नाम मन पर्यो किनकि त्यो नाम मैले पहिले कहिले सुनेकी थिइनँ अन्त मैले उत्सुक हुँदै सोधेँ आन्टी यो नामको कुनै अर्थ छ उहाँले निहालेर मेरो आँखामा हेर्नुभयो अनि भन्नुभयो बेटा नाम आफ्नै आपमा कहिले अर्थपूर्ण हुँदैन यसलाई त खुद अर्थपूर्ण बनाउन सक्नुपर्छ नत्र राम पनि एउटा नाम मात्र भएर रहने थियो यदि त्यो मर्यादा पुरूषले यसलाई अर्थपूर्ण नबनाएको भए सीता पनि त एउटा नाम मात्र नै हो तर एउटी अरू आदर्श बलिदान र सचरित्रले यसलाई अर्थ दियो त्यस्तै जिया पनि एउटा नाम मात्र हो यो नाम त्यस बेला मात्र अर्थपूर्ण हुन्छ जुन बेला तिमी यसलाई कुनै अर्थ दिन्छौ जिया आज मैले एउटा नाम दिएको छु तिमीलाई अनि विश्वास लिएको छु कि एक तिमीले यसलाई एउटा अर्थ दिनेछौ आन्टीले त्यसबेला भनेका एकक एक शब्द मानव मेरो दिमागमा लेखियो नौ वर्षमा प्रवेश गरेकी मैले त्यो दिन पहिलो पहिलोपटक एउटा नाम भेटाउन सफल भए अनि त्यो अनौठो नामलाई आफ्नो व्यक्तित्वसँग परिचय गराउने प्रयासमा मैले सयौंपटक त्यो नामलाई लिएर आफैलाई बोलाए सम्झाएर हो या हेमा आन्टीले खर्च दिनुहुने भएकोले हो बाले मलाई स्कूल लगेर भर्ना गरिदिनु भयो त्यहाँ गुरूले नाम सोद्धा बाले नानी भन्नुभन्दा पहिले मैले भने जिया एउटा साधारण परीक्षापछि म पाँच कक्षाको लागि छानिए यसपटक बाले मसँगै माइली र सानीलाई पनि स्कूल दिन भयो। हेमा आन्टीसँगै सोधेर मैले जबरजस्ती स्कूलमा माइलीको नाम मनिषा र सानीको नाम मिता राखिदिए पहिलो दिनै स्कूलमा ड्रेस नलगाई भत्ताभुङ्ग धुलो मैलो पुगेकी मलाई कसैले आफ्नो छेउमा राख्न रूचाएनन् सबैभन्दा पहिले गुरूले नै सोध्नुभयो ड्रेस किन नलगाएको म केही बोलिन बोल्नका लागि मसँग कुनै शब्द थिएन त्यसैले खाली खुट्टाको बुढ़ी औंलाले जमिन कोट्याएर उभिरहे तर त्यही प्रश्न बारम्बार सोधिएपछि मैले चिड़िएर भने छैन त्यसैले नलगाएको फेरि ड्रेस नलगाउँदैमा पढ्नै आउँदैन र जाँचेर हेर्नुहोस् यी ड्रेस लगाउनेहरूभन्दा राम्रोसँग पढ्छु आश्चर्यले गुरुको मुख बन्दै हुन सकेन उहाँ आँखाभरि अविश्वास बोकेर मलाई हेरिरहनु भयो कक्षा सामूहिक हल्लाले गुन्जियो गुरुले कराएर उनीहरूलाई चुप लाग्न भन्नुभयो अनि मलाई निहालेर हेर्दै भन्नुभयो बस तर म जहाँ बस्न चाहन्थे त्यो बेन्चका केटाकेटीहरू त्यो खाली ठाउँमा आफ्नो झोला राखिदिन्थे या आफै त्यो ठाउँ टाकेर बसिदिन्थे म पूरा कक्षात घुमे तर मैले बस्ने ठाउँ भेट्टाएन रिस त मलाई यतिसम्म उठिरहेको थियो कि म चाहन्थे कमसे कम एक दुईजनाको टाउको नै फोडिदिऊ तर त्यो मेरो पहिलो दिन थियो त्यहाँ कसैले म दाँत बाँधेर रिस खपिरहे किन नबसेको गुरूले सोध्नुभयो जो आफदिनै लागे कि मैले देखेँ म उभिएकै ठाउँनिरको बेन्चमा बसेको लगभग मेरै उमेरको एउटा फुच्चे आफू खाली बेन्च तपाईँ र मलाई बस्न इसारा इस गर्दै थियो म त्यहाँ गएर बसेँ अनि बिस्तारै भने बजिया बजिनीहरू के रे ऊ छक्क पर्यो आफ्नै बाउको सम्पत्ति जस्तो बाहिर भए भाई त खप्पर फोडिदिन्थे यहाँ आएर भो यहाँ भएर पो यहाँ भएर पो, पो।, पो छे केटी भएर पनि कस्तो कुरा गरेको उसले भन्यो किन केटा भएर तिमीहरूले जे गर्दा पनि हुन्छ केटी भएर हामीले केही गर्न भन्न हुँदैन र मैले के गरेँ उसले आफ्नो स्वरलाई सकभर सानो बनाउन खोज्दै भन्यो मैले त तिमीलाई झन् बस्न दिएँ तर तिमी त तिमीलाई भन्या होइन क्या मैले भने तर यिनीहरूलाई त म त्यसै कहाँ छोड्छु र के गर्छौ उसले उत्सुक हुँदै सोध्यो अहिले केही सोचेका छैन तर त्यसै त म यिनीहरूलाई कहाँ छोड्न सक्छु र उसले मलाई अझै उत्सुकतापूर्वक निहाल्यो अनि भन्यो मेरो नाम जयन कुमार तिम्रो नि जिया जिया पण्डित त्यसपछि हामीबीच कुनै कुरा भएन तर उत्सुक आँखाले बेला बेलामा मलाई हेरिरह्यो स्कुल छुट्टी भएपछि गुरुले मलाई बोलाएर भन्नुभयो जिया ड्रेस छैन भने ठिकै छ तर सफा सुग्घर भएर त आउन सक्छौ नि तिमी स्कुल मले आफ्नो सात ठाउँमा सिलाएको लुगामाथि होइन आफ्नो धुलो मैल्यो शरीर मैले लुगामाथि लाज लागेर आयो मैले दृढ स्वरमा भने भोलिदेखि म सफा सुग्गर भएर आउनेछु म घर नगएर सिधै हेमा आन्टीको होटल पुगेँ उहाँ सामु पर्ने मैले भने आन्टी तपाईँलाई कपाल काट्न आउँछ किन उहाँले सोध्नुभयो मेरो कपाल काटिदिनुहोस् न के बोल्छु यो लड्की यति लामो यति राम्रो कपाल किन काट्ने उहाँले छक्क पर्दै सोध्नुभयो हप्तामा पटक सफा गर्नलाई त आमाले गरिदिनुपर्छ यस्तो कपाल राखेर रा म के गरौँ त्यसमाथि लामो कपाल राखेर रा मलाई छोरी हुनु छैन छोरी भएकैले त सधैँ बाको गाली र पिटाइ खानुपर्छ तर छोरी हुनु मेरो गल्ती त होइन नि भगवानले मलाई छोरी बनाइदिए यो त भगवान् पोको गल्ती हो त होइन आन्टी झिया आन्टी स्तब्ध भई मलाई हेरिरहनुभयो बा आमा भन्नुहुन्छ म जन्मेर नै बहिनीहरू तर कसरी मेरो कारणले मेरो बा आमालाई रुनु परेको देखेर मलाई कति निको लाग्दैन तर म के गरौँ आन्टी के म केही गरेर पनि छोरा बन्न सक्दिनँ यो पहिलो पटक थियो जब मैले कसै सामु आफ्नो व्यथा पोखेथेँ थाहा छैन त्यसबेला मेरो अनुहारमा आक्रोश थियो पश्चताप थियो या वेदना थियो तर जे पनि थियो त्यसले आन्टीको आँखामा आँसु नै ल्याइदियो जिया आन्टी म किन छोरी भए भगवानले मलाई किन छोरा बनाइदिन सकेनन् मेरो आँखामा एकदमै कम आँसु आउँथ्यो तर त्यसबेला मेरो आत्माबाट आर्तनाद गर्दै शब्दहरूसँगै निस्केका आँसुहरूलाई मैले कोसिस गरेरै पनि रोक्न सकिन जिया जिया बेटा उहाँले मलाई तानेर आफ्नो छातीमा टाँस्दै स्नेहपूर्ण स्वरमा भन्नुभयो यस्तो कहीँ बोल्न हुन्छ तिमी त यति समझदार छौ फेरि पनि जिया जनम र मौ कहिले कसैको इच्छाले हुँदैन ईश्वरले बनाएको हरेक इन्सानलाई एउटा एउटा जिम्मेवारी दिएको हुन्छ चाहे त्यो लड्का होस् या लड्की के पता कि ईश्वरले तिमीलाई कुन जिम्मेवारी निभाउन बनाएका हुन। तब त तिमी यति समझदार यति तेज दिमाग कि छौ त्यसैले गलत नबोल बेटा कामना गर्नभन्दा कर्म गर्न गाह्रो हुन्छ तर पनि मानिसले कर्म गर्नबाट पन्सी नहुँदैन हुन सक्छ आज यी कुराहरू तिमी सम्झदैनौ तर भोलि यी कुराहरूको महत्व तिमीलाई पता चल्नेछ जिया आफू हुनुलाई अफसोस नगर बरुई हुनुलाई सार्थक गर्ने कोशिश गर उहाँका सबै कुरा त म बुझ्थिनँ त्यति बेला तर उहाँका कुराहरू मलाई एकदमै मन पर्थ्यो त्यसैले नबुझे पनि म उहाँका कुराहरू ध्यानपूर्वक सुन्ने गर्दथे त्यो दिन आन्टीले नमान्दा नमान्दै पनि मैले पहिलोपटक आफ्नो लामो लामो कपाल कटाएरै छोडे आन्टीले मलाई आफ्नो छोरोको ड्रेस हाफ प्यान्ट र सर्ट दिनुभयो साथमा एकजोड नयाँ चप्पल हुने म खुसी खुसी भए आफूलाई हलुको महसुस गर्दै घर फर्केँ तर घरमा बा केटाको जस्तै छोटो कपाल कटाएर आए मलाई देखेर खुसी हुन सक्नु सधैँ चाहिँ मलाई मेरो जन्मलाई मेरो भविष्यलाई तथानाम नाम गाली गर्दै बाले मलाई पिट्न शुरू गर्नुभयो भोलिपल्ट नुहाई धुवाई गरेर आन्टीले दिएको ड्रेस र चप्पल लगाएर म स्कूल गए गुरूले त केही भन्नुभएन तर विद्यार्थीहरूले मेरो ड्रेसको मेरो काटिएको कपालको मजाक उडाए जसलाई मैले ध्यानै दिइन जैनले आज पनि मेरो लागि ठाउँ रोकेर राखेको थियो म गएर उसको छेउमा बसे त्यसपछि जैनको र मेरो मित्रता बिस्तारै बिस्तारै प्रगाढ़ हुँदै गयो ऊ पढ्नमा पटक्कै राम्रो थिएन त्यसैले म उसलाई मद्दत गर्दथे हमी मिले बदमाशी उके स्कूल में हामीसंग टक्कर लिने हिम्मत अब कसई में हम बदमाशी लिस्ट एकदम लमो थी तर मेरे कक्षा में सदै प्रथम होने खुबी ले गुरू मैं केवल चेतावनी दिए गाली करित्त बुझाउ थे अयन सीडियो को छोरा उन्न सकते थे कहिलेकाहीँ मेरो बदमासीको खबरहरू घरसम्म पुग्यो भने आमाको गाली र भाको पिटाईले स्वागत हुन्थ्यो मेरो अनि म त्यो गाली र पिटाईको पीडाको बदलामा अझै धेरै बदमासी गर्थें। हामी हरेक उटपट्याङ काम मिलेर गर्थ्यौं जस्तै कक्षमा मन नपरेको व्यक्तिको झोलामा भ्यागुत्ता गणेलाको थुप्रो राखिदिने बस्ने ठाउँमा कालो दलिदिने किताब कापी झिकेर बीचका सबै पाना चियातेर राखिदिने गृह कार्य गरेको कापी बेपत्ता बनाइदिने अनि दोस्रो वा तेस्रो दिन यथास्थानमा राखिदिने किताबको झोलामा पात पतिङ्गर हाम्रो उपद्रोको कुनै लिस्ट थिएन हामीलाई मनपर्ने उपद्रो थियो सदरमुकामबाट रानी मोडिने ठाउँको ओह्रालोमा ससाना खाडल खनेर त्यसमाथि एकदम मसिना बाँच्दा हाँगहरूले छाया जस्तै माथिबाट पात पतिङ्गरले छोपिदिने अनि जब कोही त्यो खाल्टोमा परेर लड्थ्यो तब झाडीमा लुकेर मजा मानी मानिहा हाँस्ने हाम्रो त्यो उपद्रोले कसैलाई गम्भीर चोट त लाग्दैनथ्यो तर साधारण चोटबाट कोही बस्दैनथ्यो त्यो दिन पनि खाल्टो तयार गरेर हामी आफ्नो शिकार पर्खेर झाडीमा लुकेर बसेका थियौं मोठबाट ओह्रालो झर्दै गरेको मान्छेलाई देखेर खुसी हुनुको सट्टा जैन अतालिँदै करायो जिया मेरो बाबा अब अब के गरौं म मैले त्यो मान्छेतर्फ हेरेँ ऊ खाल्डोको एकदम नजिक सकेको थियो त्यसैले मैले हतारिँदै भने कराऊ बोलाऊ रोक जैन झाडीबाट कराउँदै निस्कियो तर पनि उसले उहाँलाई रोक्न सकेन लड्नु भएको जैनको बाबाले आश्चर्यपूर्वक जैनलाई हेर्दै भन्नुभयो जयन त अनायसे उहाँको अनुहारमा आश्चर्यको ठाउँमा क्रोध देखा पर्यो उहाँले कडा स्वरमा भन्नुभयो त यो तेरो बदमासी हो कदा कहाँबाट यस्तो अङ्कल यो जैनले होइन मैले म मैले गरेको मैले झाडीबाट निस्केर जैनको छेउमा छेउमा कि पछाडि उभिएर उहाँको काँधबाट चियाएर सानो स्वरमा बनाए आदरणीय श्रोताहरू यतिसम्म तपाईँले सुन्नु भएको उपन्यास साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो उपन्यास अर्थको बाँकी श्रृङ्खलाको वाचन लिएर हामी अर्को साथ आउने नै छौं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 आजको यस विषयबाट हामीले पनि बिदा मागेर जाने बेला भइसकेको छ एथेन्जेलसम्म प्राविधिक कक्षबाट साथ दिनु कविताजीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुत पर्वती स्पर्श पनि विदा माग्छु रेटिभिजन सुन्दै गर्नुहोला नमस्कार शुभरात्री